नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल नेकपा एमालेका अध्यक्ष दावेदार माधव नेपाल र केपी ओली पक्षले आआफ्नो पक्षको जित सुनिश्चित भएको दावी गरेका छन् काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरेर नेपाल र ओली पक्षले ओली पक्षका नेताले आआफ्नो पक्षको जित सुनिश्चित भएको दावी गरेका हुन् कार्यक्रममा उद्योगमन्त्रीसमेत रहनुभएका नेता कर्णबहादुर थापाले झरनाथ कनालको प्रस्ताव र माधव नेपालको समर्थनमा ओली सर्वसम्मत अध्यक्ष बन्ने बताउनु भएको छ तर नेपाल, नेपाल पक्षका नेता रघुजी पन्तले अहिलेसम्म नेपालकै विचारमा पार्टी चलेकाले नेपाल चले नै ने एमालेको अध्यक्ष बन्ने धारणा राख्नुभयो एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक भित्र सबैलाई मान्ने हुने संविधान जारी हुने बताउनु भएको छ संविधान जारी नभए मुलुक ठुलो दुर्घटनामा पर्ने भन्दै प्रचण्डले निर्धारित समयमै संविधान बन्ने बताउनु भएको छ क्रान्तिकारी पत्रकार सङ्घ सुर्खेतले वीरेन्द्रनगरमा गरेको भेटघाटमा अध्यक्ष प्रचण्डले कसैको हार हुने गरी नभई सबैको जित हुने गरी संविधान बन्ने ठोकुवा गर्नुभएको छ सा। शासकीय स्वरूप र राज्यको पुनर्संरचनाको विषयमा दलहरूबीच मतभिन्नता रहे पनि सबैलाई मान्य हुने गरी हल निकालिने उल्लेख गर्नुभएको छ संविधान सभाले मात्रै सबै विषयको निकास निकाल्न नसकिने भएकाले राजनीतिक सहमतिको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ आफ्नो दलभित्र कुनै किसिमको विवाद नभएको भन्दै उहाँले सानो कुरालाई विपक्षीले ठुलो प्रचार गरेको दावी गर्नुभएको छ साम्य प्रशासन मंत्री लालबाबू पंडित ने निजामती सेवा एन संशोधन भय लगत विदेश को पीआर र ग्रीन कार्ड लिया सरकारी कर्मचारी कारवाहीने वताटनगर में पत्रकार सम्मेलन में मंत्री पंडित ने चार सौ जना कर्मचारी ने को पीआर र ग्रीन कार्ड लाणितजामती सेवा ऐन परिमाजन भय कारवाही प्रक्रिया थाली ने बताने भागद में पेश भारी निजामती सेवा ऐन एक डेढ़ महीना पारित होने जानकारी दहांसगत सुरक्षा नि बैंकिंग न्याय प्राध्यापक लगायतला कारवाही को दायरा में लियाने गरी अर्क एन लियाईने जानकारी दूंभ संविधान सभा अन्तर्गतको संविधान मस्यौदा समिति माथात रहने गरी प्रस्ताव गरिएका पाँच मध्ये तीन उपसमितिको संयोजक चयन गरिएको छ संविधान मस्यौदा समितिको आज बसेको बैठकले प्रस्तावित नयाँ संविधानमा रहने कार्यपालिका न्यायपालिका र व्यवस्थापिका सम्बन्धी व्यवस्थाका लागि मस्यौदा तयार गर्न उपसमिति बनाएको जनाएको छ विषयगत रूपमा प्रस्ताव गरिएका तीनवटा उपसमितिको संयोजक चयन भएपछि अब यस अन्तर्गतका कामहरू अगाडि बढ्ने बताइएको छ आजको बैठकले व्यवस्थापिका उपसमितिको संयोजकमा भरत धिकारी कार्य कार्यपालिका उपसमितिमा हितराज पाण्डे र न्यायपालिका सम्बन्धी उपसमितिमा रमेशखकलाई संयोजक तोकिएको छ विषयगत रूपमा नयाँ संविधानको मस्यौदा समितिको पूर्ण बैठकमा प्रस्तुत गर्ने ढङ्गबाट उपसमितिले मस्यौदा तयार गर्ने जनाइएको छ समिति अन्तर्गत अन्य मौलिक हक र आयोग उपसमिति र प्रस्तावना नागरिकता परिभाषा समेतको कार्यक्षेत्र उपसमितिमा रहेको छ नयाँ संविधानका अन्तरवस्तुमा दलहरूबीच सहमति कायम भएका विषयमा उपसमितिको सहयोगमा मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार पार्ने बताइएको छ यसरी समितिले तयार पारेको मस्यौदा संविधान सभाको पूर्ण बैठकमा छलफल भई पारित भएपछि राय सुझाव लिन जनता समक्ष पुर्याइनेछ भारत भारतभन्दा पाकिस्तानसँग आणविक हतियार धेरै रहेको एक अध्ययनले देखाएको छ स्विडेनको पिस रिसर्च इन्स्टिट्युटले गरेको अध्ययनअनुसार भारतमा भन्दा पाकिस्तानमा आणविक हतियारको भण्डारण रहेको धेरै भएको खुलासा भएको छ पाकिस्तानसँग एक एक सयदेखि र भारतसँग नब्बेदेखि एक सय दसवटा आणविक हतियार रहेको इन्स्टिच्युटको प्रतिवेदनमा उल्लेख गरिएको बिबिसीले जनाएको छ चिनसँग दुई आणविक हात हतियार छन् रुस र अमेरिकासँग विश्वमा रहेका आणविक हतियारको तिरानब्बे प्रतिशत अर्थात् झन्डै आठ हजार आणविक हतियार रहेका छन् सन् दुई हजार रुस र अमेरिका आणविक हतियार कटौती गर्न सहमति भएर घटाए पनि अझै विश्वमा सोह्र हजार तिन सय थान आणविक हतियार रहेको पिस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनमा उल्लेख गरिएको छ र विश्वकप फुटबलमा आज राति दुईवटा र भोलि बिहान एउटा खेल हुँदैछ राति पौने दस बजे हुने पहिलो खेमासम्म यसका बेल्जियम र अल्जेरिया भिड्ने बताइएको छ बेल्जियम बाह्र वर्षपछि विश्वकपमा फर्किएको छ बेल्जियम टिममा उत्कृष्ट खेलाडी रहेका कारण आजको खेलमा बेल्जियमलाई जितको दावेदारको रूपमा पनि हेरिएको छ पछिल्लो तिन खेलमा अपराजित यात्रा कायम गरेको अफ्रिकी टिम अल्जेरियामा पनि उत्कृष्ट खेलाडी रहेका छन् बेल्जियम र अल्जेरिया यसअघि दुई पटक भिडेका थिए जसमा एक खेलमा बेल्जियम विजय भएको थियो भने अर्को एक खेल बराबरीमा टुङ्गिएको थियो त्यस्तै पाउने एक बजी हुने दोस्रो खेलमा ब्राजिल र मेक्सिको बिच प्रतिस्पर्धा हुनेछ प्रतियोगितामा यी दुई टोलीको दोस्रो खेल रहनेछ यसअघि ब्राजिलले क्रोएसिया र मेक्सिकोले क्यामरुनलाई पराजित गरिसकेको छ पहिलो खेल जितेका यी दुई टिम आजको खेलमा विजयी भए प्री क्वार्टर फाइनल प्रवेशको बाटो सहज बनाउनेछन् तुलनात्मक रूपमा केही के कमजोर मानिएको मेक्सिकोले आज ब्राजिललाई कडा चुनौती दिने अनुमान गरिएको छ प्रतियोगिता अन्तर्गत भोलि बिहान पाउने चार बजे दक्षिण कोरिया र रुस आम्ने सामने हुनेछन् यसअघि रसिया र कोरियाबीच एकपटक मात्र प्रतिस्पर्धा भएको छ गत वर्षको नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा रसिया दुई एक गोलले विजयी बनेको थियो दक्षिण कोरियाले खेलेका विश्वकप फुटबल मध्ये अहिलेसम्म तीन खेलमा मात्रै विजयी बनेको छ हौसरा चार बजे को अर्पण खबर सकियो अनिता अर्यल बिदा नमस्कार